अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 र अर्पण एक सय चार थोलो पाँच मेगाऊ तिमी सधैँ यसरी नै दार्जिलिङ आउँदै थिएँ गाडी बिग्रियो त मैले के गरौँ उफ मैं कतिचोटि भरी सकें तुम्हें ऊ मनोकामना अटोवर्क माने मैंने गए गाड़ी बनाऊ सुन अब तो खुशी हो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 मोबाइल अंठानब्बे पाँच पचास सैंसठी अर्पण शुभ साँझको अर्को एउटा तपाईँलाई भेट्नको लागि हामी आइसकेका छौँ प्रकृति कक्षीमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा छु म प्रत्यक्ष थाहा नै छ अर्पण शुभसा बसाइ लिएर हामी हरेक दिन आउँछौँ साँझ सात बज्ने बित्तिकै आउँछौँ र करिब करिब साथीसम्म तपाईँ सँगसँगै रहन्छौँ नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका तपाईले अत्यधिक मन पराउनु भएका तिनै चर्चित लोक भाकाहरू माझमा राख्छौँ अनि तपाईँको तपाई सम्झनालाई तपाईँकै आफन्तसम्म पुर्याउँछौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई भनेदेखि आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्लै छ र यति बेला अर्पण शुभ साँझको व्यवसायलाई तपाईँले रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम मेचीदेखि महाकालीसम्म जहाँ गइरहेर हामीलाई सुनिराख्नु भएको छ र न्युमन कामरा अटो वर्क्सप एन्ड सर्भिसिङ सेन्टरले आजको कार्यक्रमसँग सहकार्य गरेको छ मैले तपाईँलाई जानकारी गराउनुपर्छ तपाईँलाई हाइड्रोलिक जागवास डेन्टिङ पेन्टिङ मर्मत त्यस्तै गरी सम्पूर्ण जीवका पार्ट्सहरू तपाईँलाई चाहिएको छ भनेदेखि तपाईँले सम्झिनुहोला न्युमन कामरा अटो वर्कसप एन्ड सर्भिसिङ सेन्टरलाई कार होम डेलिभरीको पनि व्यवस्थाहरू रहेको छ यो जानकारी पनि तपाईँलाई गराउँछु र निमनोकामना अटोओक्सप एन्ड सर्भिसिङ सेन्टर कहाँ छ होला भनेर तपाईँ सोधिराख्नु भएको छ दुविधामा पर्नु भएको छ तपाईँ परीक्षा भन्दै पनि हुन्थ्यो नि भनेर सुनिरहनु भएको छ भने पक्कै पनि भन्छु नियमनोकामना अटोओक्सप एन्ड सर्भिसिङ सेन्टर रत्नगराठ बकुल्लहर नगरपालिकाको अगाडि छ तपाईँले सजिलै चिन्न पनि सक्नुहुनेछ फोन नम्बर शून्य छप्पन्न पाँच रहेको छ स्वागत नमस्कार नमस्कार यति बेला पनि असा अनि पानी पर्न लाग्छ कि परिसकिया बकुलरतिर पनि त्यो पानी आउँदैछ कि जस्तो लागिरहेछ बाहिर हेर्दाखेरि त्यस्तै लागिरहेको थियो एकैछिन अगाडि है ल ठिक छ अनि आज अर्पण सुझमा आउनु भएको छ सम्झिनुहुन्छ शान्ति सुजता र सुना समीरजी अहिले भने विदा हुन्छु सहभागिता रहनेछ आगामी दिनहरूमा पनि अहिले भने विदा भए त नमस्कार समीरजी हुनु बेला क्षेत्रपुरबाट आउनु भएको थियो र अर्पण शुभ साँझको यो बसाईमा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला यही बाटो हुँदै कोही साथी आइसक्नु भएको छ नमस्कार दिदी हजुर हुनुहुन्छ राजी राख्नु भएको थियो फोन लाग्नुभन्दा अगाडि एउटा किन त नि बेलुकातिर हिँड्नु भएछ त दिउसो बिहानतिर हिँडिहाल्नु भएको भए पनि हुन्थ्यो होला जाड़ी ए ल ठिकै छ त्यस भए राम्रोसँग जानुहोस् तपाईँको यात्राको सफलताको कामना गर्छु शुभ यात्रा है अनि आज हाम्रो दादाजीले सम्झिने चाहिँ के कसलाई कसलाई सम्झिनुहुन्छ हुन्छ राम्रोसँग जानुहोस् राम्रोसँग फर्किनुहोस् राम्रोसँग काम सफल गरेर आउनु होला है त नमस्कार राधाजी हुनुहुन्थ्यो यति बेला ज्यामिरे भाट आउनु भएको थियो रुभको व्यवसायमा आज न्यून कामरा अटो गरेको छ तपाईँलाई मैले जानकारी पनि गरेर राखेको छु तपाईँलाई कार जी भ्यान मर्मत गर्नु परेको छ भने तपाईँले सम्झिनु पर्छ न्युमन कामरा अटो सर्भिसिङ सेन्टरलाई जुन रत्नगुराट बकुल्लहरूमा रहेको नगरपालिकाको अगाडि छ यति बेला भनेकै हुनुहुन्छ नमस्कार हजुर कसलाई नमस्ते गरेँ मैले लतिरको हालखर पानी परेको छ कि यहाँ चाहिँ के रहेछ कुन् नि म त बाहिर निस्किन मिलेन एकैछिन अगाडिसम्म चाहिँ परेको थिएन पर्ला पर्ला पल्ला जस्तो भइरहेको थियो है अब जे होस् एकैछिन पछाडि चाहिँ पक्कै पनि पर्छ होला अनि खानपिन भयो कि भएको छैन मेरो अनि कन्ट्री नम्बर रहनु भएको दाजुलाई अनि अर्पणमको होल युनिटलाई अनि मामा घरको सम्पूर्ण परिवारलाई अनि यहाँ एसएम सुनेर बसिराखेको मेरो सानो सानो भाइहरू अनि उसको लागि अनि मेरो सम्पूर्णलाई सम्झेर हुन्छ सपना आज रेडियो सुन्दै गर्नुहोला अहिले भने बिदा भयो है नमस्कार नमस्कार सपना आज हुनुहुन्थ्यो बेला र पूर्ण सुबसायमा यति बेला भने तपाईँको लागि एउटा निकै नै मिठो भाका राख्नुपर्छ कि जस्तो लागिरहेको छ भर्खरै बजारमा आएको छ निकै नै चर्चामा पनि रहनेछ यो भाका यति बेला तपाईँको लागि राख्छु तिमीसँग इसानो एउटा बिन्ती गर्छु काम हुन्छ तिमीसँगै सानो एउटा बिन्ती गर्छु सय जुनी माथि मलाई बो नपा सँगै आसमा सँगसँगै हो नपा तिमी टाढा भयो भने कर्पी मर्छु यस्तो माया जो कोही माया तिमी तिमीसँगै सानो एउटा बिन्ती गर्छु सयोजु निमा तिमी बो नपा सँगै असु सँगसँगै रो नपा तिमी टाढा मर्छु त भायु भिरे अर् हामीसँग यो सानो एउटा विन्ती गर्छु निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ अर्पण शुभ साँझको व्यवसाय सोध्दै हुनुहोस् तपाईँ के लुकिए रेडियो रेडियो अर्पण एकछिुल पाज र साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कम लगन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ आफन्त एकैछिन भयो पनि सुजन सापकोटा के गर्दै हुनुहुन्छ हिजो आज हो हो राम्रो रिजल्ट अझ तपाईँले सोचेको भन्दा पनि राम्रो अग्रिम रूपमा पानी परिसके त छैन नि है पारा पारा पानी के पानी पर्ला जस्तो भइरहेछ है ल ठिकै छ अनि आज अर्पण शुभ हुन्छ आउँदै गर्नुहोला अहिले पनि विधा हुन्छ है नमस्कार सुजन सापकोटा सुभाचोकबाट आउनु भएको थियो र अर्पण शुभ साझको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हेलो, हेलो, हेलो, नमस्कार, मेरो आवाज सुन्नु भएको छैन र कोही साथी हुनुहुन्थ्यो लाइनमा किन उहाँसँग राम्रोसँग संगर कुराकानी हुन सकेन दुईवटा चाहिएको छ भने तपाईँले सम्झिनुहोला अक्सअप एन्ड सर्भिसिङ सेन्टरलाई र यति बेला पनि कोही साथी लाइनमा नमस्कार हजुर कविलास बाटो ल ठिकै छ बनि त सक्यो होला नि है राम्रोसँग बस्नु आफ्नो आफ्नो अनि अनि कविलासबाट आउनु भएको थियो र अर्को साथी पनि हुनुहुन्छ रे रिजनको सङ्केत मिले गर्छु यहाँबाट पक्कै जान्छ होला त्यता है अनि शिवसा सम्झिने कसलाई है। नमस्कार विकासजी यति बेला म कुहानपुरबाट आउनु भएको थियो र यति बेला तपाईँको लागि अर्को एउटा मिठो भाका राख्नुपर्छ कि जस्तो लागिरहेछ निकै नै चोर्चामा रहेको भाका हो शिवमालकोलाई सङ्गीतमा तपाईँको लागि राख्छु पूर्ण कला विषी र सुमन परिवारको आवाजमा कति रम्ला सम्झिदानी थर जनकाम छ कतिमा हो छटपटी दर्पिँदै कति रु लामा मन्द कल्पना गर्दानी यदि कस्तो कस्तोला म कस् कहीं नामी थर तारी झानकाम छुमला मो छटपटी दर्पी दी रुमला पना यदि तुमने छोड़ो भाने कस्तो घुमा कस्तो यदि तिमरे छोड़ो भाने कस्तो घुमा त्यो रुम्लामा यदि तिमीले छोड्यौ भने कस्तो हुम्लामा निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ अर्पण शुभ साँझको व्यवसाय सुन्दै हुनुहुन्छ र तपाईँकै दिनभरिको थकान कामलाई एक एकैछिन भए पनि तपाईँबाट टाढा राख्न सक्छौँ कि भन्ने उद्देश्यले अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन आउने गर्छौँ साँझ सात बजी बसी सा। आउँछौँ करिब करिब सातैसम्म रहन्छौँ र यस्तै चर्चित अलग भागाहरू राख्छौँ अनि तपाईँको सम्झना तपाईँकै घर परिवार साथीसँग सम्म पुर्याउँछौँ यति बेला कोही साथी आउने तर्खरमा आउनुहुन्छ नि मन कामना अटो वर्कसप एन्ड सर्भिसिङ सेन्टरले आजको कार्यक्रमसँग सहकार्य गरेको छ मैले यसको बारेमा पनि तपाईँलाई जानकारी गरेर राखेको छु र कार्यक्रम जानकारी गराउने रहेछु यति बेला भने कोही साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो कोही साथी हुनुहुन्थ्यो होला हैमा ठिकै छ उहाँसँग पनि राम्रोसँग कुराकानी हुन सकेन तपाईँलाई कार जीप भ्यान मर्मत गर्नु परेको छ ठाउँ भेट्नु भएको छैन भनेदेखि तपाईँले सम्झिनुपर्छ नै मनोकामलाई अटोओक्सप एन्ड सर्भिसिङ सेन्टरलाई जुन चाहिँ रत्नगर आठ बकुल्लहर नगरपालिकाको अगाडि रहेको छ फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे चार अन्ठानब्बे पाँच पचास छैसठी पाँच सय आठ र अन्ठानब्बे पाँच पचास छैसठी रहेको छ फोन गर्नुहोस् र है सामानहरू तपाईँलाई बनाउनु परेको छ भनेदेखि सम्झिनुहोला त्यस्तै गरी कार होम डेलिभरीको पनि व्यवस्था रहेको छ यो जानकारी पनि गराउँछु र यति बेला भनेको साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गरौँ नमस्कार हेलो सिस्टर गुड इभिनिङ नमस्ते कहाँबाट हुनुहुन्छ घर परिवारको खबर के छ हजुर हेर्नु नानी परेको छ है <laughs> के अनि तामाङ निशा तामाङ सन्जु चौधरी सानु गुरुङ उमा बानिया अनि गोमा मगर ज्योति मगर अङ्किता न्यौपाली अञ्जना सापकोटा नम्रता चौधरी अनि गुरुङ निरा बेस्ट फ्रेन्ड पवनजङ भण्डारी भरत भाइ अनि मेरो त्यहाँ भरतपुरको साथी विकास कार्की अनि मेरो साथी हुनुहुन्छ घमण्ड राना मगर मलाई एकदम मिस गरिरहेको छु नमस्कार निलम अधिकारी थियो नमस्कार ला। नमस्कार लामा लामा? सम्झाउनु पर्दा मगरलाई अनि अरू मेरो मेरो एक साथीहरू घरमा लानु मगा जाँदैन होला अहिले भर्खर आउनुभएको निलम अधिकारी दाई अनि अनि सूर्यमाजी र सम्पूर्ण म सरोज लामा भने सबै साथीहरूलाई दिदी सरोजी हुन्छ दिदी नमस्कार सरोजी हुनुहुन्थ्यो र अर्पण शुभ साहसको आजको व्यवसायको हामी लगभग अन्तमा आइसकेका छौँ भन्ने कार्यक्रमबाट छुटिनुपर्छ यति जेलसम्म तपाईँले अर्पण शुभ साहसको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनबाट जहाँ कहीँ रहेर हामीलाई तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु दिन र यतिन्जेलसम्म दिन प्रविधि कक्षमा रहेर रहे साथ दिनुभएको थियो प्राविधिक मित्रद्वे रिजन र विष्णु धेरै दे धन्यवाद र फोन गर्नुहुने तपाईँ सम्पूर्णप्रति हृदयदेखि नै आभार प्रकट गर्छु फोन प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु मौसम बद्लिँदो छ आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस् परिवारको स्वास्थ्यको ख्याल गर्नुहोस् हवस् त नमस्कार ओ, to mm -hmm. सु भगे लेमे छ मेर जगे मेरो त सकमा तिम्रे माया गाउँ घर होला रेडियो आर तिमी तिमी डार्लिंग डाराड़ी बिग्रियो तो मैं कति चोटी भनी सके तुम्हारी